कार्यक्रम लोक आगामी नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु तपाईँ सबै सबैलाई भेट्नको लागि ला आज पनि कार्यक्रममा लोक आँगनको व्यवसायलाई लिएर प्राविधिक मित्र र सँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र <music> <music> <music> तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टर अनलाइनको डब्लु रेडियो अर्पण बाट कमबाट पनि विश्वभर साथ सुनिराख्नु भएको छ कार्यक्रम लोग आँगनलाई हामी लिएर आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण खबर पछि करिब करिब पाँच बजेसम्म यो बसाइ बस्नको लागि तपाईँसँगै गाउनको लागि तपाईँसँगै रम्नको लागि कार्यक्रम लोग यो बसाइँलाई लिएर आउने गर्छौँ हामी कार्यक्रममा आएर राम्रोसँग गीत गाउनका लागि तपाईँ आउनुपर्ने हुन्छ दुईवटा फोन नम्बर हामीले छुट्याएका छौँ तपाईँका लागि खुल्ला गरिसकेका छौँ आज पनि जिरो छप्पन पाँच त्रिसठी तिन यो दुईवटा बाटो बेलकुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एक एकजनालाई विजेता बनाउँछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका सँगसँगै रेडियो अर्पण एक सय चार थोप्लो पाँचमै घट्सको तर्फबाट आकर्षक पुरस्कार पनि तपाईँले जित्न सक्नु कार्यक्रम लोक आएर विशुद्ध लोक कार्यक्रम हो हाम्रै गाउँ हाम्रै पाखा पखेरामा घन्किने ती भाकाहरूलाई हाम्रै गला मार्फत चाहिँ सुनाउने कार्यक्रम हो तपाईँ पनि गाउन चाहनुहुन्छ तपाईँ त्यो तपाईँसँग गला छ कहाँ गएर आफ्नो गलालाई खुल्ने होला खुलाउने होला कहाँ गएर चाहिँ आफ्नो प्रतिभा देखाउनु होला भनेर चिन्तित हुनुहुन्छ भने तपाईँकै लागि भनेर हामीले विगतका दिनदेखि नै कार्यक्रम लोगालाई लिएर आइराखेका छौँ तपाईँ आउने दुईवटा बाटो जिरो छप्पन्न पाँच तिसठी तिन सय बत्तिस अनि पाँच तिसठी तिन सय यो दुईवटा बाटोबाट तपाईँ आउँदै गर्नुहोला कार्यक्रमको सुरुवातमा भने यो मिठो तिज आवाज तपाईँलाई राख्नुपर्छ कार्यक्रमसँगै रहनुहोला कसको बोयफ्रेन्ड राम्रो दाजु ठिटी हो यस्तै यस्तै भाका तपाईँ माझ राखेँ तिज पनि नजिकै छ अब धेरै समय छैन तीज आउनको लागि पनि र तपाईँको माझमा यस्तै यस्तै भाकालाई उठाए मैले कार्यक्रम लो आगनको यो बसाइँमा रहेर तपाईँ आउनु सक्नुहुन्छ जिरो अनि पाँच त्रिसठी तिन सय यो दुईवटा बाटो भएर तपाईँ आउनुभयो भने तपाईँ र मेरो भेट हुनेछ अनि तपाईँ र म यो रुधी बस्नेछौँ यो रुधी बस्ने ठाउँ हो कार्यक्रम लोगागन तपाईँसँग त्यो गला छ त्यो कला छ तपाईँ पनि गाउन चाहनुहुन्छ लोक भाकालाई साह्रै माया गर्नु तपाईँ तपाईँ मन पर्नुहुन्छ पढाउनुहुन्छ लोक भाकालाई भनेपछि आफ्नो मनमुटुमा सजाउनुहुन्छ भने तपाईँ आउने दुईवटा बाटो जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच र प्रविधिमा रहेर साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राज पौडेलले भने म छु तपाईँको साथमा दिपेन्द्र र कार्यक्रममा आउनु होला दुईवटा बाटो तपाईँलाई भुनिराखेको छु जिरो अनि पाँच त्रिसठी तिन सय बाटो भएर तपाईँ आउनुभयो भने तपाईँसँग मेरो कुराकानी हुनेछ सँगसँगै तपाईँले मनपर्ने भाका तपाईँले त्यो गुनगुनाउनुपर्ने भाका तपाईँ मेरो सामक्ष राख्न सक्नुहुनेछ कार्यक्रम आँगनको अवसायमा तपाईँले राख्न सक्नुहुनेछ राज्यले सङ्केत मिल्दैछ कोही साथी आउने तर्खर गर्दै हुनुहुन्छ भनेर सङ्केत गरिराख्नु भएको छ केही छैन तपाईँ आउने बाटो दुईवटा बाटो फेरि पनि भन्छु फेरि दोहोऱ्याउँछु दुईवटा बाटो जिरो अनि पाँच त्रिसठी यो दुईवटा बाटो तपाईँ आउनु आउने बाटो हो र कार्यक्रममा का आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउँछौँ एकजनाले एकजनाले विजेता बनाइसकेपछि हामी अर्को हप्ता यसै स्टुडियोमा ल्याएर चाहिँ प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँलाई उपलब्ध गराउँछौँ भने त्यसै रेडियो अर्पण एक सय चार थप्लो पाँच मिगरको तर्फबाट एउटा आकर्षक पुरस्कार तपाईँलाई व्यवस्था गरिदिनेछौँ कार्यक्रममा आउनु होला भनिराखेको छु जिरो छप्पन्न पाँच त्रिसठी अनि पाँच त्रिसठी आउँदै गर्नु एकैछिन फेरि यो मिठो आवाजले सुन्नुपर्छ राजले भनिराखेको छ एकैछिन यो आवाजले उठाउँछु त्यसपछि तपाईँको फोनहरू म क्रमशः लिँदै जानेछु nama ni nacha kan chinama ni laja cham cham ni nacha kan chinama ni laja ai hai cham cham ni nacha kan chinama ni laja कान्छी नमानी लाज वास्तवमा पनि नाच्दैछ भने लाज नमानिकन धिक मार्ने गरी नाच्यो भने अवश्य पनि हाम्रो नसाइ चाहिँ राम्रो हुनसक्छ खोइ साथी आइसक्नु भएको छ राजको सङ्केत सुरुवात नै मलाई गर्छु हजुर नमस्ते आजूर दादा नमस्ते नमस्ते हजुर मैले कसैलाई नमस्ते गरे होला ति राखेका छौँ है रेडियोमा आउने बोल्ने तपाईँहरूसँग यसरी भेटघाट हुने त्यही त नि कुन भाका सुनाउने शान्तिले आज हजुर म सिन्धु मल्लाको के अरे तिजको भाका थोरै दादा धेरै त आउँदैन ल थोरै भए पनि गुन्दगुना त बसन घै कािरा नजानु है दाया बाँ दाइलाई नजानु है दाया दाइलाई यति एती नै यति नै गाउनुहुन्छ ल निकै सुन्दर छ कोसिस गर्नुभयो धेरै धेरै धन्यवाद सम्पर्कमा आइदिनु भएको लागि रेडियो सम्झिरहनु होला छुट्टिन्छौँ है त नमस्ते हजुर दा नमस्ते शान्ति लामा आउनुभएको थियो कोराकबाट अब पालो तपाईँको जिरो सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस विशुद्ध लोक भाकाको कार्यक्रम हो यो भाका चाहिँ तपाईले पनि मन पराउनुहुन्छ त्यो आफ्नै गाउँ आफ्नै ठाउँमा आफ्नै पाखा पखेरामा गोठालो जाँदा चाहे जात्रामा पात्रामा जुनसुकै अवस्थामा गाइने भाकाहरू हामी टपक्क कार्यक्रम लोक आँगनको व्यवसायमा आउँछौँ र गाउँछौँ कोही फेरि गाउनको लागि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर पार्वती। पार्वती। ना, ना, ना, जी एकदम नयाँ निक भइसक्यो कार्यक्रममा आउनु भएको छ हाम्रो पार्वतीजीलाई कुन भएको सुनाउने आज <coughs> बिस्तारी सम्झिनु सुरु गर्नुहोस् है त गाएपछि सम्झिनुहुन्छ कि गाई हाली ल धेरै साथीहरू लाइनमा बस्नु भएको छ यसरी त भएन नि त अलिकति साथीहरूलाई गाह्रो पर्ला दा। जी कोही साथी आएर बसिराख्नु भएको छ धेरै बेर कुर्याउनु पनि भएन नि त साथीहरूलाई घुमाया नभन आउँछ आउँदैनौ यसै मर्सु म भेट्न पाउँदैनौ हो सुरु गरौँ है त उसो भाइ ल सुरु गरौँ o nirmaya sadhayati se harama nirmaya swaragne surange samchau namo o sananirmaya swarudina kasai vastuma dele namudina या नानी माया पार्वतीजी आज अलग सुंदर तरीका गाने को कार्यक्रम संग रह पार्वती लामा आउनुभएको थियो खोराक बाटो पालो तपाईँको जिरो सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो भएर तपाईँ आउँदै गर्नुहोला कार्यक्रममा भने एकैछिन यो मिठो भाकेर राख्छु त्यसपछि हामी विश्राममा जान्छौँ विश्रामपछि पुनः तपाईँमा उपस्थित हुनेछौँ यो <laughs> को पास झुंडी राम छोमा चोरी को पास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 हामी कहाँ ग्रह दशा राशिहरू सुनसादीका सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहरौ सम्पर्क सा अनुप सुन्चादी पसल नयाँ रोड पर्सा फोन शून्य मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने होइन भाउजू के भयो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 सम्पर्क शिवक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी हाइवेसँगै मोबाइल अन्ठानब्बे चार सय पचास छप्पन्न चार, चार सय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 पुनश्च अप्लायर पुरानो पुरानों पचास मीटर पूर्वतर्फ सर जानकारी कराइन फोन सुन्ना छपन्न पांच एक चर, फर्नीचर दंग भाचूमा तजुर हेरी हेरी आप आमा बुआ दीदी बहनी लो हई दाजू हाई समझन सही टाड़ी चो सस्तो फर्निचर ल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 तिरा छोडी छोडी नजानु यतातिर छोरी छोरी नजानु घरखुराको फेसनको पाँच लुगा जोता मनका मनका मन फ्यान्सी एक हजारमा हाई स्कुल टाढीको बजारमा मनका मना फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको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 एक हाई को एक हाई को दाई, को जाने? मा मा को को मग जापान जु नानू तिमी फर्क आँदा के लियादे छपन्न पांच अठाइस छह अठारह अंठानब्बे चार बाउन पचहत्तर शून्य पैतालीस ग्रुप एक काश् चितुवन को भरपर्दो विश्वास ट्रावल्सा टूर्स एंड ट्रावल्स सही जवाब अब दोसरो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 सुंदर सुंदरता मेरो पहिचान, सुंदरता मात्र न सुंदरता बनाने मेरो चाहना जुन चाहना पूरा करने को रोजदीसी इंटरनेशनल ट्रेनिंग सेन्टर लाइफ हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसहरू हेयर स्ट्रिट हेयर पम्प ग्यारेन्टी कारिनुका साथी का साथ पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क आइटी इंटरनेशनल ट्रेनिंग सेंटर टाड़ी बजार रिफ्रेश एक्ज स्टडी सेंटर को भवन मेरी स्टोप सेंटर संगे फोन नंबर शून्न्य छपन्न छ चौरानब्बे दुई सब्बे चार इक्यावन्न बयासी सात बयासी त प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार जाडो छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेटा चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने कपाल छर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्ड कम अनुहार शरीर गोरु बनाउने अनाइ बिम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने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 पुनश्च फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च र यो हो कार्यक्रम लोक आँगन यो किसिमको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगा आँगनमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभरि एकै साथ सुनिराख्नु भएको छ हामी रहेका छौँ कार्यक्रम लोगानको व्यवसायमा विश्व लोकभाकाको कार्यक्रम हो तपाईँ पनि आउन सक्नुहुन्छ गाउनका लागि प्रत्यक्ष रूपमा गायनको कार्यक्रम कार्यक्रम लोगा आगनको बस्नको लागि तपाईँ पनि आउनुहोला जिरो सपन्न अनि पाँच त्यसठ तिन सय तेत्तिसको यो दुईवटा बाटो बिल्कुलै तपाईँको लागि हामीले खुला गरिसकेका छौँ राजको सङ्केत कोही साथी फेरि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो भट्ट हजुर भट्टराई भट्टराई भन्नुभयो प्रतीक्षा खबर के छ एकदम एक रेडियो और वोल परिवार आराम अनि जीले पुरानो भाका बेटा पाउमा विवाटा बेटा mama aulen aap dekhiya pokhe parai poket palai do ve ka hmm! mahati jo banide kholi mar pe ta jo hai ko ve kaha jo banide kholi mar pe ta pratiksha ji सुन्दर तरिकाले गाउनुभयो बल्लै भो बेठ यस्तै यस्तै भाकालाई उठान गरिदिनु भयो धेरै धेरै धन्यवाद छ रेडियो सँगै रहनुहोला है त प्रतीक्षबाट आइनु भएको थियो चण्डी भन्ज्याङबाट कोही साथी फेरि आइसक्नु भएको छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर कहाँदेखिको बोल्नुभयो भण्डारबाट निराजी एकदम हाम्रो पनि ठिक छ भण्डारीतिरको शुभकामना छ तपाईँलाई tijay surbhay mai ta jane jaaru tijay surbhay mai ta सुन्दर तरिकाले गाउनु भएको छ रेडियोसँगै रहनु होला छुट्टिन्छौँ है त नमस्ते निरामुक्त नआउनु भएको थियो अब वा पालो तपाईँको जिरो सपना पाँच अनि पाँच को तिन सय तेत्तिसको यो दुईवटा बाटो भएर तपाईँ आउनुहोला कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँलाई उपलब्ध गराउँछौँ सँगसँगै रेडियो अर्पण एक सय चार थुप्लो पाँच मिघर्सको तर्फबाट आकर्षक पुरस्कार पनि तपाईँलाई व्यवस्था हामी गर्नेछौँ कार्यक्रम का आउँदै गर्नु होला जिरो अनि पाँच त्रिसठी यो दुईवटा बाटो हुँदै एकैछिन यो मिठो आवाजलाई सुन्छौँ त्यसपछि पुनः तपाईँ माझ पोते रा त साडी शिर मसिनहरू भरेर चुरा पोते रात सारी शिर मसिनहरू भरेर कता हिँड्नु भो ए भाउजू च्याट्दै परेर कत्ता हिँड्नु भयो <pública> ए भाउजू च्याट्तै परेर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 जस्तै भइसक्यो सा त्यही सालीको पिरिले जान दौरी जस्तै भइसक्यो माने ल्याउनु बहिनी बैनी उमेर भइसक्यो माने ल्याउनु बहिनी बैनी उमेर भइसक्यो साली आउने भए रक्सी आजैदेखि खान्न घर धर्म भट्टीतिर कहिले जान्नमा घर धर्म भट्टीतिर कहिल्यै यस्तै यस्तै भएको तपाईँ माझ राख्यौँ हामीले अब त्यो भौजीले चाहिँ अब यस्तै यस्तै भाउसँग फकाएका कुराहरू अब दाइ त्यस्तै साइललाई मागेको कुराहरू यस भाकामा राखेँ तपाईँ माझ तपाईँ आउनु होला जिरो छप्पन्न पाँच तिसठी तिन सय बत्तिस अनि पाँच तिसठी तिन सय तेत्तिस कोही साथी अघि नैदेखि फोनलाइनमा रा आएर भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर अलिकति डिस्टर्ब भइरहेको छ के भएको हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो माधवपुर सीताकापरी भयो माधवपुरबाट सीताकापरी हजुर माधवपुरबाट सीताकापरी सीताकापरी भन्नु भो हजुर माधवपुरबाट है अरे सर यो केजा गीत भन्न र लाग्यो घर भन्नुहुन्छ हुन्छ हुन्छ सुरु गरौ है त सुरु गरौ सुरु गरौ सीताजी हजुर सुरु गरौ केजा गीत भन्न र लाग्यो मलाई सर राम्रोसँग बुझे पनि छैन ३० को गीत गाउनु हुन्छ है इजे दिरा ला सुरु गरौ है त छोटो रुम गाउनु न सुरु गरौ राम्रो भए पनि राम्रो मान्दिन सर पुरानो गीत भन्नियो हुन्छ हुन्छ सुरु गरौ है त आ सुरु छ म सुरु गर्छु फत्ता मिठो नस्पति को फूल राम्रो टिरेको फल मिठो नस्पति को फूल राम्रो टिरेको आइनेको केटा रुकेरी दिरेको आइलेको केटा रुकेरी दिरेको सम्पत्तिले नपुगे नि दिनको बाहिर सिलाउँछन् जता केटी देखे नि हातै मिलाउँछन् अहिलेको जमानामा नङ काटिन ऐनाले कि छैन भन्दै हेर्छ ऐनाले सुर्ती तिनले बोलाउँछ आएम सरी बनेर आका झिम्क्याउँछ गीत गीत गीत चुरोट यो मैले गाएको पुरानो भाका भयो भने निकै सुन्दर तरिकाले गाउनु भएको छ रेडियो सीता काप्री आउनु भएको थियो माधवपुरबाट अब पालो तपाईँको जिरो सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसढी तिन कार्यक्रमको निकै अन्ततिर पनि छौँ चार बजेर अडचालिस मिनट गइसकेको अवस्था रहेको छ सा केही साथीलाई मात्र हामी लिन सक्छौँ कोही साथी आइसक्नु भएको छ हजुर नमस्ते हेलो नमस्ते हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो बिरमानजी बो? कुन भाका गुनगुन आज कार्यक्रम भएको छ नाकमा फुली मन भयो खुलदुली ल नाकमा फुली मन भयो खुल्दुली गरेपछि मन भयो कस्तो लाग्यो मनौ मेरो नमस्ते, अन्ता अन्ता साथी नमस्ते, आउनु को साथी पोडेल, कुन भाका सुना उल्टो देख बगे खोलागल प्रेमी भला तिम्रीत तीन तार भैला थोड़ा समझना था to vi pra bhage kokhola निकै सुन्दर तरिकाले गाउनु भयो रेडियोसँगै रहनु होला फेरि फेरि पनि आउँदै गर्नु छुट्टिन्छ है त नमस्ते, नमस्ते। खुमराज पोड़े आउनुभएको थियो अब भने तपाईँलाई हामी फोन नगर्नु भन्न चाहन्छौँ कार्यक्रमको निर्धारित समय सकिसकेको छ र आज कार्यक्रममा आउनुभयो जम्मा जम्मी साथ जना साथीहरू शान्ति लामा आउनु खोराकबाट त्यसै गरी पार्वती लामा आउनुभयो खोराकबाट नै प्रत्यक्ष भट्टराई आउनुभयो चण्डी भन्ज्याङबाट निरामुक्तान आउनुभयो भण्डाराबाट सीता काप्रे आउनुभयो माधवपुरबाट बिरमान तमाङ आउनुभयो मन मनोहरीबाट र अन्त्यमा खुमराज पौडेल आउनुभएको थियो र सबैजना साथीहरूले गाउनुभएको गीत निकै सुन्दर छ उहाँहरूको गलालाई हामी सम्मान गर्छौँ र सम्मान गर्दा गर्दै सातजना मध्य एकजना हमी विजेता बना विजेता ने अर्क हफ्ता इसी स्टूडियो में आ रहा प्रत्यक्ष रूप में गायन करौका संगसंगे रेडियो अर्पण एक सौ चार थोड़ा पांचमीघर्स को तर्फब आकर्षक पुरस्कार के व्यवस्था तब हमें करज को सातजना मित्र मध्य एकजना विजेता बनुक प्रत्यक्ष भट्टराई चण्डी भन्ज्याङबाट आउनुभएको थियो उहाँले पुरानो भएको गुनगुनाउनु भएको थियो निकै सुन्दर तरिकाले गाउनु भएको थियो तपाईँलाई बधाई छ अर्को हप्ता यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका सँगसँगै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मी घटको तर्फबाट तपाईँले आकर्षक पुरस्कार जित्नु भएको छ पुरस्कारको लागि तपाईँले शुक्रबारभित्र रेडियो अर्पणको अफिसका टाइमभित्रमा चाहिँ सम्पर्क राखिदिनु होला भन्न चाहन्छु र अर्को हप्ता तपाईँ र मेरो भेट फेरि पनि हुने नै छ त्यति जेलसम्मको लागि र राजलाई धेरै धेरै धन्यवाद दिँदै जतिले मलाई सुनेर साथ दिनुभयो तिको फोन लाग्यो आज तपाईँ सबै सबैलाई धन्यवाद जतिको फोन लागेन रिसाउनु भएको होला नरिसाउनुहोस् अर्को हप्ता तपाईँको फोन अवश्य लाग्ने नै छ र भन्दै भोलि बिहान दस बजेपछि पुनः तपाईँ र मेरो भेटघाट हुने नै छ त्यति जेलसम्मको लागि छुट्टिन्छौँ नमस्कार तपाईँको बाकी बल शुभ रहोस्